नमस्कार अर्पण सबका लागे सद का लगे अर्पण एक सौ चार्थ प्रपा टन साढे इलाका प्रहरीकाले खै र आज एक सय अठाइस किलो गाजा नष्ट गरेको छ पत्रकार जिल्ला प्रशासनकाले चितुन र खैडी नगरपालिकाको रोहवरमा नष्ट गरिएको हो पूर्वी चितुनको लोथर गाविस एक निवासी वर्षया कृष्ण बहादुर तामाङका घरमा प्रहरी विशेष राखीको आधारमा चेक जाँचका क्रममा नियन्त्रणमा लिएको सुपरिणामको गाजा नष्ट गरिएको इलाका प्रहरीकाले खैरेनीका प्रहरी निरीक्षक एवं प्रमुख परमेश विष्टले जान दिनुभयो इलाका प्रहरीकाले खैरेनीले चौबिसै घन्टा आफ्नो क्षेत्रमा सुरक्षा र कडा बनाइएको विष्टले बताउनुभयो एकीकृत खाद्य तत्त्वको व्यवस्थापनको लागि आइपिएम कृषि प्रणाली अप्नाउन कृषि विज्ञहरूले सुझाव दिएका छन् खाद्य तत्त्वमा विषादिकको मात्रा बढेकाले मानव स्वास्थ्यमा प्रतिकूल असर परि विभिन्न खालका रोगबाट बस्न सुझाव दिएका हुन् जिल्ला आइपिएम कृषक पाठशाला चितवनको आयोजनामा पदमपुर गाविसमा सञ्चालित बसन्ते बाली बढीमा गरिएको कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले विषादी न्यूनीकरण गर्न शैविक र धराशयी विषादिक प्रयोग गर्न कृषकहरूलाई सुझावले प्राङ्गरिक खेती गरी विषय नियन्त्रण गर्नुपर्ने बताउनु उहाँले जैविक उत्पादनको वृद्धि गर्न पनि विषदी नियन्त्रण आवश्यक भएकोमा जोड दिनु थियो पदमपुर आइपिएम कृषक पाठशालाका अध्यक्ष तामा, तामा सम्पन्न तालिमको समापन कार्यक्रममा पदमपुर गाविसकीय सचिव रमा आचार्य प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा जिल्ला आइपिएम कृषक पाठ सला चितवनका उपाध्यक्ष प्रेमनाथ नेपाल चन्द्रवर्ती चन्द्रौती आचार्य रामचन्द्र पौडेल सीतागिरी भुवेश्वर ढुङ्गानाले बोल्नु भएको थियो पाठशाला गएको चैत्र छ गतिबाट दुई सालको असार छ गतिसम्म सञ्चालन गरिएको थियो तालिममा उना उनातिसजना कृषकहरूको सहभागिता रहेको थियो लाइन्स क्लब अफ चितवन राइनो सिटी रत्नगर एक चितुनले आशा क्लब स्थापनाको दिन पारेर असाय बालबालिकाहरूको संरक्षण केन्द्र रहेको रत्नगर एक बकुलर स्थित सहाराको घरका बालबालिकाहरूलाई खाद्यान्न स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरेको छ क्लबका संस्थापक अध्यक्ष लाइन र रामकुमार तिवारी पूर्व अध्यक्ष निरज वर्ष दुई हजार तेह्र दीपक कुमार खनाल वर्ष दुई हजार चौध अध्यक्ष लाइन राजराम रेग्मी प्रथम उपाध्यक्ष माधव भोटाई को अध्यक्ष वेद प्रसाद आचार्य सदस्य दिनेश कणेल लेखाको सहभागिता उक्त कार्यक्रममा सहाराको घरकी प्रमुख अतिथि कुसुम तिवारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो लामो समयको खडेरी सँगै नलप्रासी सहित देशका जिल्लाहरूको विभिन्न ठाउँमा धानको बिउमा पछिल्लो समय डढेलको समस्या देखिएको छ यतिखेर धानको बिउ राख्ने समय हुँदा पनि किसानहरूले धानको बिउ राख्न नपाउँदा समस्या उत्पन्न भएको छ र समय सुरु हुने दिन आउन पनि केही समय बाँकी रहँदा यस्तो समस्या उत्पन्न भएको हो बिउको भएको बिउमा पनि डरुवा रोग लागेर बिउ मर्न थालेको छ लामो खडेरी र पानी नपरेकै कारण जमिन तात्न गई बिउ वब... डषि विज्ञ चितवन क्षेत्र नम्बर चारमा आगामी असार आठ गते हुने उपनिर्वाचनमा परिचालन गरिने पर्यवेक्षकका लागि आज छोटो अवधिको तालिम दिएको छ लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण दियो नेपाल चितवनले आयोजना गरेको सो तालिममा तिसजना पर्यवेक्षकहरूको सहभागिता रहेको थियो तालिममा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत महेश पौडेलले विद्युतीय मतदान डियो नेपालका कार्यक्रममा अधिकार शिवहरि गेवालीले पर्यवेक्षकले गर्नुपर्ने काम र कर्तव्यका बारेमा सहजीकरण गर्नुभएको थियो डिउ नेपाल चितवनका अध्यक्ष केपी किरण शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा डिउ नेपाल चितवनका सदस्य सिमखडाले तालिमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो डिउ नेपाल चितवन कार्यक्रम संयोजक सरिता पौडेलले सञ्चालन गर्नुभएको सो तालिममा मोबाइलबाट निर्वाचन परिवेक्षण गर्ने तरिकाको बारेमा समेत जानकारी गराउनु थियो निर्वाचन होने चितवन को नंबर चार तैयारी में हाईवे क्षेत्र में सवारी साधन संचालन में कई अवरोध नपुगने करी निर्वाचन क्षेत्र प्रवेश करने नाका चेकपोस्ट ना कर सुरक्षा कर्मी तैनात करती होना प्रहरी प्रहरी प्रत्येक बूथ तर्फ सुन। सुना व्यवस्थित र मतदाताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन लागिपरेको प्रमुख शिल्लाधिकारी नरेन्द्र राज शर्माले चितवन क्षेत्र नम्बर चारमा साल आठ गते हुन लागेको संविधान सभा उपनिर्वाचनका लागि प्रत्येक मतदान केन्द्रका लागि आवश्यक सामग्रीहरू पठाउने काम सकिएको छ मुख्य निर्वाचन अधिकारीको काली मतपत्र नियन्त्रण इकाइ र मतदान नियन्त्रण इकाइलाई आज बिहान प्रत्येक मतदान केन्द्रमा पठाइ बुली बिहाना कर्मचारीहरू का <्णागी> <्णागी> जिल्ला खेलकुद विकास समिति अन्तर्गतको युवा सूचना केन्द्र नवल प्रासीको युवा अभिमुखीकरण कार्यक्रम अन्तर्गत कावस्वती न नगरपालिकामा खेलकुदको अवस्था र खेलाडी सम्मान कार्यक्रम भएको छ युवा सूचना केन्द्रले प्रदान गर्ने सुविधा बारे जानकारी प्रभावकारी बनाई युवाहरूलाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यका साथ कार्यक्रमको का आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका कार्य प्रमुख केशव रेग्मीले बताउनु भयो अनुशासित खेलाडी र सृजनशील युवाहरू उत्पादनमा जोड़ दिँदै जिल्ला र राष्ट्रकै गरिमा अग्रिस्थान पुराउन यस मतदान पुर्याउने समेत कार्यक्रममा अधिवक्ता एवं मानवाधिकार कर्मी भूपेन्द्र खनालले युवाहरूको बारेमा कार्य प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा माननीय वासद जीवन श्रेष्ठले खेलकुदलाई राज्यले प्राथमिकता दिइरहेको स्मरण गराउँदै नरप्रासीको खेल पूर्वाधार विकासको लागि आफूले पहल गरिने जानकारी दिनुभयो राज्यको नीतिअनुरूप प्रत्येक निर्वाचन क्षेत्रमा एक बढ प्रति गावेसम्म खेल मैदान र खेलकुदका गतिविधिहरूलाई थप गति दिन मन्त्रालय मार्फत दबावमूलक कार्यक्रम गरिरहेको पनि उहाँले बताउनुभयो जिल्ला खेलकुद विकास समितिको पदाधिकारीको रूपमा कार्य गरिसक्नुभएका श्रेष्ठले राज्यको अन्यले मिलेसम्म संसद विकास कोषको रकम खेल पूर्वाधार विकासको लागि जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो भन्दा त्रिभुवन आर्मी क्लबका फुटबल क्लब फुटबल राष्ट्रिय रेफ्री दिनेश खनाल र जिल्ला खेलकुद विकास समितिका कार्य प्रमुख केशव रेग्मीलाई सम्मान गरिएको थियो कार्यक्रममा इलाका प्रहरी काले काउसतीका का प्रहरी निरीक्षक हुम प्रसाद चौधरी पत्रकार महासंघ अनुप्राचिका अध्यक्ष नारायण शर्मा काउसती नगरपालिकाका प्रतिनिधि एवं साबिक पिछौरी गाविस सचिव कृष्ण पडेल लगायत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो जिल्ला निर्वाचन कालले चितवन उपनिर्वाचनका लागि भोलि प्रत्येक मतदान केन्द्रमा क्षेत्र नम्बर चारमा अठाइसवटा विद्यालय शिवनगरको विश्व गाविस र ओडा काली भवनमा मतदान केन्द्रका लागि बुथ निर्माण गरिँदैछ शिवनगरमा छ वटा गीता नगरमा दसवटा फुलबारीमा चार मङ्गल मंगलपुर र पटियानीमा दश ओटा घुन्सानगरमा एघारवटा शारदानगरमा आठवटा मतदान केन्द्र रहेका छन् त्यस्तै भरतपुर नगरपालिका नम्बर सात आठ तेह्र र चौधमा गरी जसोमा बाइसवटा मतदान केन्द्र रहेका छन् जिल्ला निर्वाचन अधिका अधिकारी हरिप्रसाद निर्वाचनमा मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन कार्य लागिपरेको बताउनुभयो अब पालु अर्पण जनावाजको अर्पण जनावासमा हाम्रो प्रश्न छ यी मालिकका कारण अहिलेसम्म छब्बिसजना सभासदको मनोनयन हुन नसकेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको आरोपप्रति तपाईँ के भन्नु छ यस सही कुरा विदोषारोपण मात्र होस् त्यो बुझ्ने गाह्रो राजनीति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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बेर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन बिसी काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस से डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान बादल लाग्ने र दिउँस्रो बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे यसो प्रति भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सयतिस प्याक्स नम्बर सुन्ना छपन्न पाँच त्रिसठी तिन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्युज एट जिमेल डट अर्पण सबैका लागि सुन्दैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा